नमस्कार उजालो 90 नेटवर्क मफत देशभरिक विभिन्न एफ एम स्टेशन एक प्रसारण भैरिक्रुति संवेग में प्राविधिक साथी शश्येन्द्र गौतम संगे म अच्युत घिमिरे बुलबुल को स्वागत सम्भको मंगलबारको श्रृंखलामा हामीले विगत तेह्र सातादेखि जगदीश घिमिरेको आख्यान सकसको भाषण सुन्दै आएका छौं यसको चौधौं तथा अन्तिम श्रृंखला रा लिएर आजको श्रुति सम्भेकमा उपस्थित भएका छौं देशको राजनीति इतिहासदेखि यसका संस्कृतिहरू समेत यसभित्र उल्लेख गरिएको छ सकसको तेह्रौं श्रृंखलासम्म आइपुग्दा जनकपुर पुगेका छन् अब क्यों सुनौ सकस को चौदौ तथा अंतिम श्रृंखला पृष्ठ दु सय त्रियासी मधेसका सरकारी कार्यालयका साइनबोर्डहरूमा नेपाल मेटेर मधेसले के नेपाल सरकार मधेस सरकार भयो त्यसलाई फेरि नेपाल सरकार बनाउने कोही माइका लाल भएन सडकमा लाखभन्दा बढीका अभूतपूर्व जनसागर ओर्लिन लागे मधेस अधिकार एनजिओवालाहरू पनि अग्निस्तहरू लिएर माओवादीसँग जुब्न लागे मधेसमा पहाडियाहरूका शालिक तोडिन लागे बिपी कोइराला गणेशमान सिंह र मनमोहन अधिकारी जस्ता नेता भानुभक्त आचार्य लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ जस्ता कवि र दशरथ गंगालाल धर्मभक्त शुक्रराज शास्त्री र थिर्वम मल्ल जस्ता प्रजातान्त्रिक आन्दोलनका शहीदहरूका शालिग टालिए नाम चोकहरूको नयाँ नामाकरण भयो काठमाडौँ टाउको भने वीरगंज घाटी वीरगंजबाट दैनिक उपभोक्ता सामग्री काठमाण्डु लगायत पहाड़तर्फ एक्काइस दिनलाई जान नदिने घोषणा भयो पहाड़ नाकाबन्दीमा पर्यो पुलिसले स्कर्टिङ गरेर गोली चलाएर र मान्छे घाइते पारेर अलिअलि सामग्री पहाड़ पुर्यायो अनि बल्ल कुम्भकर्ण सरकारको निद्रा खुल्यो वार्ता टोली बनायो मदेश अधिकार का नायक कहिले पित पार्टीमा थिए कहिले लाल पार्टीमा गए कहिले लालपार्टीका नेताहरूलाई सघाए कहिले तिनै नेताहरूसहित भारत भूमिमा गएर पक्रा खाए आफू तुरुन्तै छुटेर नेपाल आए लालपार्टीका कमरेडहरू निकै वर्ष उतै थुनामा बसे दुई हजार चौसठी साल वैशाख दस गति सरकारले मधेस अधिकार एनजिओसँग वार्ता गर्ने टोली गठन गरेको थियो वैशाख एघार गति मधेस अधिकार एनजिओको काँचुलीभित्रबाट मधेस अधिकार पार्टी सुलुत्त बाहिर निस्क्यो र निर्वाचन आयोगमा दर्ता भयो नवजात पार्टीका नायकले छ दशक अघिदेखि क्रियाशील पार्टीका सर्वोच्च नेता प्रधानमन्त्री गिरिजा प्रसादसँगको बराबरीको हैसियतले वार्ता गरे र आफ्ना सबै सरत स्वीकार्न बाध्य बनाए त्यसको एक वर्ष नपुग्दै चैत अठाइस गति भएको संविधानसभा निर्वाचनमा मधेस पार्टी चौथो भए प्रधानमन्त्रीहरू नौटुङ्कीका नट नौट चाहिँ छिटो फेरिन लागे गिरिजापछि माओवादीका प्रचण्ड प्रधानमन्त्री भए मधेस पार्टीका नायक उनका परराष्ट्र मन्त्री भए अनि एमालेका झलनाथ प्रधानमन्त्री भए उनी उप भए हिमालयमा में मेघर्जु मिशन एक लक्ष्य प्राप्त भेजनजीओ एनजीओ को गजब के इतिहास फिरङ्गी यस्तो जात हो जो भन्छ उसको देउताले भनेको अरे ऊ बाहेक संसारका अरू सबै मान्छे धर्महीन बर्बर हुन् उसको देउताले उसलाई संसारभरिका गरिब मुलुकका धर्महीन बर्बरलाई सभ्य बनाउने दायित्व दिएको छ फिरङ्गी आफ्नो दायित्व बोध्दै नेपालमा निकै अघि प्रवेश गरेको राजा प्रताप मल्ललाई पादरी ग्रुबरले दुर्बीन उपहार दिएको थियो उनले त्यो दूरबीनले हेरेर भक्तपुरबाट हमला गर्न आएका फौजलाई बागमती किनारसम्म आइपुगेको देखेपछि भने तपाईँहरूसँग टाडाको वस्तुलाई नजिक खिचेर ल्याउने यस्तो दैवी शक्ति रहेछ यस्तो यन्त्र बनाउने तपाईँहरू भगवान्को अवतार र म के दिन सकौँला तैपनि मैले दिन सक्ने केही छ भने भन्नुहोस् म सकेसम्म तपाईँहरूको मनोकामना पुरा गर्नेछु गुरुवरले विनम्रता छुकेर भन्यो हाम्रा पादरीहरूलाई यही बसेर गरिब दुखीको सेवा गर्ने अनुमति बक्से पर्याप्त छ महाराज राजाले पनि एवमस्तु त्यस्तै होस् पृथ्वीनारायण शाहले तीन सहर नेपाल जितेपछि पादरीहरूको दाउ बुझेर तिनलाई देश निकाला गरिदिएका थिए सात सालपछि प्रजातन्त्र कालमा निकालेका पादरीका नवावतारहरू युनाइटेड मिसन भनेर नेपाल आए त्यो नेपालमा क्रिस्चियन धर्म र सेवाको क्षेत्रको सर्वाधिक प्रभावशाली पहिलो आइएनजीओ हो छयालिस सालको जनआन्दोलनपछि फिरङ्गी एजेन्डाका मोहरा अनेकौँ अधिकारवादी एनजिओहरूको विस्फोट भयो मधेस अधिकार एनजिओको सफलता उसको आफ्नो मात्रै थिएन उसले मधेसभरि निर्माण गरेको सञ्जालमा सक्रिय धेरै एनजिओहरू थिए मण्डलजी पनि त्यस सञ्जालका क्रियाशील कार्यकर्ता थिए मधेस अधिकार एनजिओ राजनीतिक पार्टीका रूपमा दर्ता भएपछि हाम्रो एनजिओ तराई उन्नयनमा सिनियर स्टाफ मिटिङ भयो सिरामा मार्टिन चौतारी नामक एनजिओले गोष्ठी आयोजना गरेको थियो मण्डलजीले मलाई त्यसमा भाग लिन पठाएका थिए त्यहाँ विजय प्रसाद मिश्रले प्रस्तुत गरेको कार्यपत्रको अंश पहेँलो टल्किने चिनो लाएर मैले बैठकमा ला मण्डलजीलाई दिएँ यो लेखमा भनेको ले कुरा सही हो त मैले सोधेँ यो लेखक पहाडी यो एनजिओ पहाडीको हो लेख्ने कुरा यस्तै हुन्छन् त्यसमा लेखिएको थियो यसैबीच प्रजातान्त्रिक मधेस मुक्ति मोर्चा माओवादीभित्र रहेका मातृ यादव मातृका यादवको समूह र मधेसी जनाधिकार फोरम मिलेर एउटा सशक्त पार्टी बनाउनुपर्ने प्रस्ताव भारतको र नामक संस्थाका प्रतिनिधिबाट आइरहेको चर्चा छ दुवै सद्भावना पार्टी मिल्न तयार हुनुमा पनि सोही संस्थाको हात रहेको आशंका सर्वत्र रह छ पछिल्लो समयमा भारतीय शक्ति केन्द्रहरूले मधेसी नेताहरूले खोलेका सबै खाले राजनीतिक संगठनलाई दुई राजनीतिक पार्टीमा एकीकृत गर्ने योजना बनाएका थिए जसमध्ये पहिलो काम नेपाल सद्भावना पार्टीलाई एउटै पार्टीमा विलय गराउने थियो अर्को प्रयत्न सशस्त्र आन्दोलन गरिरहेका पार्टी र फोरम बीच एकता गराउने सवालमा केन्द्रित छ उनले मुसुक हाँसेर भने यो पहाडीहरूले सधैँ भनिआएको हो कुनै नौलो कुरा होइन मैले पनि यो नयाँ मधेस अधिकार पार्टीमा सक्रिय हुने निर्णय गरेको छु मण्डलजी काङ्ग्रेस त्यागेर मधेस अधिकार पार्टीका नेता भए उनको एनजिओ मधेस अधिकार सञ्जालको अत्यन्त सक्रिय सदस्य भयो हामीहरू स्वतः त्यस सञ्जालका प्रबल समर्थक र जुझारू कार्यकर्ता भएन जनकपुरमा पनि मधेस आन्दोलन चर्कियो एक साँझ हातमा लाठी फाटा भाला फर्सा लिएर आएका आन्दोलनकारीहरूले माओवादीको कार्यालयमा आक्रमण गरे त्यो कार्यालय एउटा एनजिओको थियो जसलाई माओवादीले कब्जा गरेर भोगचलन गरेका थिए तल र माथिबाट ढुङ्गा आनाहान आन भयो हामी रमितीहरू भन्दै थियौँ माओवादीका साथमा सधैँ बन्दुक पिस्तोल हुन्छन् अब माओवादीले गोली हान्छन् आन्दोलनकारीले तलबाट आगो लगाइदिए माओवादी पिज्जेर मर्ने थिए भागेर भाँचे त्यसपछि जुलुसले पाहाडीले चलाएको सिद्धार्थ शिशु सदनको पाहाडी चौकीदारलाई कुटेर स्कुलमा आगो लगाइदियो अर्को दिन आन्दोलनकारीले चार किलोमिटर लामो जुलुस निकाले पाहाडीका होटल र पसलहरू पसल छानी छानी तोडफोड गरे आगो लाए सहरमा जम्मा एउटा थोत्रो दमकल थियो आगो निभाउन जान लाग्दा बाटैमा रोकेर पानी खोलिदिइ थियो त्यस दिन पुलिससँग लुकामारी गरेर चालिस पचासवटा पसलमा आगो लाए पाहाडीहरू किङकर्तव्य विमुढ भए कुन बेला लुटिने हो कुटिने हो आगोमा परिने हो मरिने हो भनेर थर्कमान भए काजीबाहरू बिहान जानकी मन्दिर दर्शन गर्न जान्थे धोती कृताको पहिरनमा पुरै मधेसी देखिन्थे कार्की बा मैथिली भाषा संस्कृतिसँगै हुर्केका उनीले उत्कृष्ट मैथिली बोल्थे नेपाली पनि मैथिली लहजामा बोल्थे पान चपाउँदै खनी मार्दै र बाँड्दै हिँड्ने बानी भएकोले उनलाई सबैले स्थानीय नै भन्थे थापा पनि मैथिली निकै राम्रो थियो मैथिलीमा कुरा गर्थे जानकी मन्दिरको चियापसरमा बसेर काजीबुढाहरू र मधेसी बुढाहरू लामा गफ गर्थे इतिहास पुराण राजनीति समाज संस्कृति र बुढेसकालका दुःख र जवानीका सुखका कुरा पाहाडी पर र मधेसी आत्मीय थिए आफन्त थिए मधेस आन्दोलनपछि पराई भए जनकपुर सहर जलिसकेको थियो जनकपुरको आत्मा जलिसकेको थियो आत्मीयता जलिसकेको थियो त्यो बिहान म पनि जानकी मन्दिर गएको थिएँ र फर्काँदा बाहरूसँगै भएँ बाटामा एकहुल केटाले छेकेर भने ए पहाड या बुढा टोपीको स्तब्ध भए केटाहरूले दुवै बुढाका टाउकाबाट टोपी झिकेर भुइँमा पछाडि पालैपालो लात हान्दै हिन्दीमा भने अब लगाओ तिमीहरूको टोपी यही टोपी होइन ढाई सालदेखि मधेसको शोषण गर्ने पहाड़ी ज्यादान को धमकी आने ऐपाजी ने अब जनकपुर बस्तें कारजी ने बस् पोखर बाजे मुखिया बाजे पसा खेल आया थे खेल जमे पोखरल बाजे हम तीन पुस्ता देखी बिजलपुरा में बसोवास है बाजे को पाला मेंदेसी सात साल देखि भारत बट कोईरी अब तो त्यां पहाड़ी को बिऊ खोज मिजलापुर बेचर चूरिय घाच में बर्दीवास तीर बसाई सर्सु मुखिया बाजे को भनाई तस्त थी एघार वर्षीय माओवादी युद्धमा पहाड र मधेसका गाउँ गाउँबाट भागेका जनता आफ्नो जिल्लाका सहर सदरमुकाम र काठमाडौँमा ससाना कडेरी का किनेर बस्न थालेका थिए देशैभरि जग्गाको मोल अकासिएको थियो जग्गा कारोबार चौकेको थियो जनकपुरका दलाहरू मौकामा चौका आउन थाले भन्न लागे अब तिम्रो जग्गा कौडीको मोलमा पनि बिक्दैन छिट्टै बेचिहाल थापाकाजी घर बेच्ने ग्राहक खोज्न लागे नभए क्युन्जे लामीलाई घर कुदिनु भनेर गुण्टा बाँधेर हिँडे दङ्गा जनकपुरमा पनि जग्गाको मोल निकै अकासिएको थियो दङ्गापछि एकदम घटे दलालहरू त्यसमा पनि घटाउँथे दलाललाई घरको ग्राहक खोज्न लाएर उनीहरू हेट्रौडा गएर त्यहाँको भगौडा टोल भन्ने मधेसबाट लखेटेका पाहाडीहरू बसेको अनधिकृत बस्तीमा बस्न लाग्यो जनकपुरका केही रैथाने चुरे भाबर इलाकाका बर्दिवास लालगढतिर बस्न लागे कार्की काजी काठमाडौँ गए त्यो सम्झौता मलाई सपना जस्तो लाग्छ जीवन भनेको जीवनका घटनाहरूको समग्रता हो जीवनका घटनाहरू सपना जस्ता आउने भएकाले नै जीवन लीला भएको म बाटो हिँड्दै थिएँ एक हुल मधेसी केटाले मलाई घेर पटापट बित्न लागे हिन्दीमा भने जातेरो पहाडमा यहाँ किन बस्छस् हाम्रो मधेसमा मैले कुमारीलाई बताएँ उनले भनिन् नर्सिङ होममा पनि पहिले जस्तो छैन मिथिला समेत मलाई घोषेज गर्न लागेकी छ पहाडी महिला बाहिर निस्कन छोडे पुरुष पनि मधेसी केटाको हुल देखेपछि के भाग्न छरिन थाले पहाडी परिवार घरमा तालचा लाएर सहर छोडेर भाग्न लागे लट्टीपट्टि लिएर जान लागेकाहरू बाटामा लुटिए बलात्कृत पनि भए कुनै कुनै मधेसी शरीय सहयोगी पनि थिए तिनलाई साथ लाएर पहिले श्वास्ने छोरी बुहारीलाई रिक्सामा पन्ध्र बिस किलोमिटर परसम्म पठाइदिन्थे लोग्ने मान्छे रित्तै भाग थिए हिमाली नेता रामचन्द्र झा र नेपालको पहिलो राष्ट्रपति हुने काङ्ग्रेस नेता रामवर्ण यादव बाहेक कुनै मधेसी नेताले खुलेर मधेसीले पहाडीमाथि गरेको ज्यादतिको विरोध गरेन जनकपुर सहरमा पहाडिया बिला जनकपुरको रौनक मात्रै होइन आर्थिक कारोबार पनि घट्यो व्यापार घटेपछि मधेसी व्यापारीहरू पनि जनकपुर छोडेर काठमाडौँतिर लागे जनकपुर पचास वर्ष अगि जस्तों उजाड़ भो लूटपाट यी मचियो कि दिवसों को सुरक्षा का हरक अफिस में पुलिस बस्ना ले प्रतिष्ठित पत्रकार धनंजय दास जर्तावाल पान को बीड़ा मुख में हाला चपा थे नमस्ते पत्रकार जी एटा क्रा सो मन थी नमस्ते नमस्ते सो मधेश आंदोलन को जरूर कि होनी माल एमएं हो माओवादी रदेश अधिकारवादी भाग पत्रकार नेता थे उनको सिद्धान्त अनुसार पातलो स को उच्चारण शब्द को मात्र होक्ताेत करीमा हलुका हो रोटो स को उच्चारण के गंभीर उन्नी व्यक्तित्व को गरीम मोटो स मात्र उच्चारण करते नाम धनंजय दास भे धनंजय दास ने धनजय दासले यो हाम्रो स्वायत्त मधेस कसैले जितेर नेपालको अङ्ग भएको होइन सुगौली सन्धिमा फिरङ्गीले नेपालका नेपाल पहाडी शासकलाई बक्सिस दिएको हो पश्चिमको नयाँ मुलुक पनि महान कालमार्क्सले बेलायतीको कुकुर भनेको जंगबहादुर राणाले पहिलो भारतीय स्वतन्त्रता विद्रोह दबाए बापत बक्सिस पाएको त्यो बेला भारत अंग्रेजको उपनिवेश थियो र नेपाल अर्थ उपनिवेश अर्ध उपनिवेश उई मधेश को भारत तीर पड़े ठूल भाग सन् उन्नाईस सौ सड़चालीस आजाद भय अब नदेश जागे को जल्दी पहाड़ी या साम्राज्यवाद बट आजाद होने सदी देखी पहाड़ी शासक ने मधेश में जो अत्याचार करूलना में मधेश आंदोलन ने पहाड़ी घाम ताप्न मधेश को मौजा में झर थे तापे मोज करे अतिर जाने मदे र तीन का शोजनला पहाड़ी प्रशासक और पहाड़ी पुलिस मारे अरू त अरू पहाड़ी माओवादी मदेसी जनसमुदाय मारे सब शोषण करे हम छिमेक भारत पाकिस्तान विभाजन बेला के मरे, एक लाख औरत को रेप भो हजारों औरत बा जोग आत्महत्या करे सवा करोड़ मं विस्थापित भे तो बेला कौन को, को जनसंख्या एक करोड़ थे योजना गनीमत भन कि भारत बट आया गुलजार करे अ यह सारा मधेश जंगल थी पाकिस्तान बनो तैं एकमु उर्दू भाषी ने करोड़ बांग्लाभाषी के नकार में सामिल कराए न आर्मी में न प्रशासन दिए अने के चौबीस साल बाद अर्क युद्ध भो तीस लाख बंगाली मरे एक करोड़ मं भागे भारतमा शरणार्थी भए नेपालमा पनि आए अनि नया देश बाङ्गलादेश बने नेपालमा पनि पहाडीले मधेसीलाई त्यही गरिरहेका छन् यस्तै हो भने हेर्दै जाऊ कि के, के हुन्छ आगे आगे देखियो हो है क्या सन् नब्बे यता संसारमा चौतिसवटा नयाँ देश बनेका छन् सोभियतसँग मात्रै पन्ध्रवटा बने युगोस्लाभिया पाँचवटा देश बने जहाँ अन्याय हुन्छ त्यहाँ संघर्ष हुन्छ नयाँ देश भन्छन् नेपालमा पनि भन्छन् सबभन्दा महत्वपूर्ण कुरा सन् पचासको भारत नेपालको सन्धिको धारा आठ अनुसार त्यसअघि नेपाल र बिलायतको बीच भएका सबै सन्धि सम्झौता खारेज भएकोले नेपालको मध्ये स्वत स्वाधीन हुन्छ स्वाधी। पाँच सय साठीवटा राज्य जोडिएर रा भारत बनेको हो अरे अमेरिका पनि पचासवटा राज्यको जोड हो युरोपमा पुराना स्थापित राज्यहरू जोडिएर रा युरोपियन युनियन बनेको छ तर नेपालमा जोडेर होइन फोरेर बन्ने प्रक्रिया उनले बिचैमा कुरा काटेर बोले तर त्यो कुरा बेग्लै मैले पनि कुरा काटेर सोधेँ पत्रकारजी तपाईँ त्यो विषयको ज्ञाता हुनुहुन्छ म अभुत छु मेरो जिज्ञासा गलत छ भने सच्याइदिनुहोस् उसु भए सुगौली सन्धि खारेज भयो त श्रोता भइहाल्यो भने उसो भए नेपालको टिस्टादेखि कुमाउसम्मको भूभाग पनि नेपालले फिर्ता पाउनुपर्ने होइन तपाईँ त्यो कुरा किन उठाउनुहुन्न उनले चार सय नम्बरको जर्दा पानको बिडा मुखमा चपाएर एक घुटका थोके आधा घुटका निलेर भने बाबु तिमी अहिले सानो छौ कुरा बुझ्दैनौ रिक्सा चढ्दै भने मलाई अहिले हतार छ कुनै दिन विस्तारपूर्वक शब्द कुरा बुझाउनेछु हेर्दै जाऊ के के हुन्छ उन रिक्सावाला हप्काए चल जल्दी चल रिक्सावाला पहाड़ी थी सो कि जब मालिक पार्टी अफिश नजब तो कता जब बुढ़वा कहीं के उनले भनेको हेर्दै जाओ के के हुन्छ पछिसम्म पनि सम्झिरहे जीवाले भनेका थिए कोतपर्वपछि आकुल व्याकुल भएका राजाले त्यसको नायिका रानी लक्ष राज्यलक्ष्मीलाई सोधेका थिए यतिका बारादार अनाहकमा किन मराएको क्रुद्ध रानीले जवाफ दिएकी थिइन् अहिले के भएको सर हेर्दै जाऊ के के हुन्छ उनको अभिप्राय थियो मेरो छोरो रणेन्द्रले रोल मिचेर राजा हुन पाएन भने हेर्दै जाऊ के के हुन्छ माओवादी रदेश अधिकार एनजीओ को आंदोलन को सफलता तराई र भित्री मधेसमा चुरे बाबर थारुवान समूहहरूलाई र किराँतमा प्रवेशमा राई लिम्बू लगायत अनेक समूहहरूलाई आत्मनिर्णयसहितको स्वायत्त राज्यका लागि हिंसात्मक सङ्घर्ष चर्काउन प्रेरित गर्यो संयौ जात जाति र भाषाभाषीहरू देशमा आफ्नो अंश खोज्न लागे त्यो अढाई सय वर्ष उपेक्षा र शोषणको विरोधमा भएको अर्को विस्फोट थियो सबभन्दा ठूलो जनसङ्ख्या भएका अन्तरिम संविधानले अन्य भनेका नेपाली भाषी क्षेत्री बाहुन ठकुरी दशनामी दलित पिछडाहरू पनि आफ्नो पहिचान खोज्न चर्मिलाउन लागे त्यो प्रतिक्रियामा भएको विस्फोट थियो <laughs> मैं मंथली में माओवादी रेनावादी राप्ताप पागे थे पहाड़ में एवं माओवादी थी मधेश में अनेक माओवादी रहेवादी बने को जनतांत्रिक मोर्चा भदेशी माओवादी रहे त्यसमाथि टाइगर्स कोब्रा बागी, किलर्स मोर्चा परिषद सेना आर्मी जस्ता नामधारी अनेकौं शस्त्रधारी समूह रहेछन् जसको आफ्नै हत्या हिंसा चन्दा आतंक लुट र राज्य रहेछ पहाड़ी र मधेसी माओवादीले एकअर्कालाई मार्दा रहेछन् मधेसी माओवादीले गैर माओवादी पहाड़ीलाई पनि मार्दा रहेछन् मधेसी मधेसी सशस्त्र समूहहरूबीच पनि मारामार रहेछ जसले जसलाई सक्यो त्यसलाई मार्यो अपहरण गरेर पैसा कमायो जनताको ज्यान भुसनाको जस्तो भएछ ठुला नेताहरू महान ट्रान्जिसन यस्तै हुन्छ महान जनताले सहनुपर्छ भनेर भाषण गर्थे म म मन्थलीमा जस्तो आँखी नभएकाले ओजेलमा रहेर जसरी जसरी गुजारा गरिरहेको थिएँ जगत जानकी माताको शरण पर्न आएका पाहाडीहरू जनकपुर रित्तो पारेर हिँडेपछि मैले सोधेँ कुमारी हामी कहाँ जाने सबैले आफ्ना गुण पहिलायो होलान् सबैले आफ्ना नस्नाता पैलाएर गयो होलान् हाम्रो गुण कहाँ छ थालो कहाँ छ हाम्रो ज्वरो कहाँ छ कतै छैन सर कतै छैन विराटनगरमा छैन सैलुङमा छैन मन्थलीमा गुण लाउन खोजेको भएन कुमारीले भने मधेस हाम्रो पनि हो जे भए पनि जनकपुरबाट नभाग्ने म झोक्राएर बसिरहेँ िधाले भनेको सम्झे अघि हिमालयमा मेघ गर्जन थियो बृहदारण्ड्यक उपनिषद् संस्कृतमा भन्दथ्यो द द द, दो एउटै अक्षरको अर्थ पात्र अनुसार फरक हुन्थ्यो मानवका लागि द दत्त दाङ दा, दा, देव दानवका लागि द दा, दयद्वम दया गर देवताका लागि द दा, दाम्यत वासना दमन गर ओम शान्ति शान्ति शान्ति मलाई लाग्यो अहिले पनि हिमालयमा मेघ गर्जन छ तर अरू भाषामा नै अरू कुरा बोल्छ भन्छ मिसन एकम्प्लिस्ड अहिले पनि त्यो एउटै वाक्यको अर्थ पात्र अनुसार फरक हुन्छ कार्यक्रम श्रुति सम्बेकमा अहिले तपाईँले सुनिरहेको बाचन जगदीश घिमिरेको आख्यान सकसको बाचन हो यसको बाकी अंश बाचन केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी सकसको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश वाचन सुनौ दिवाली को बारंबार समझे शरद अर् बनाकर बाटो में हिड़े आपको गंतव्य में पुगिंदेन हरक मने गव्य को बाटो आप म सुटुक्का गव्य को नितांत निजी बाटो बनाने लगे गंगा सागर अघोरी बस्ते म उनको सत्संग में लगे उनका ज्ञान गुण और वैरागिक का मन पर्थे उनको गांजा को चिलिम भरीदिन्थे बाच्चा सल्काउँदा एक दुई सरको तान्नु पर्थ्यो थाहै नपाई गाजामा रस बस्यो पछि पछि त राम्रै सरकार तान्न लागे गाजाले झुम्मा पार्दा मजा पनि भयो निद्रा पनि पर्यो बाबा अन्न र मासु पिसाएर खोले पकाउँथे र मान्छेको खप्परमा खनाएर खान्थे जेको भए पनि थोरै मासु नभई हुँदैन गाजामाथि रक्सी थप्थे खाना खाएपछि सिँगान राल खकार सबै त्यही खप्परमा थुकेर चुड्थे र त्यो जलतन तन् पिउँथे मान्छे भन्थे अगुरीले आफ्नै दिसा पिसा पनि खान्छन् तर मैले देखिनँ बालवाला र पूर्व नेताहरू पनि उनका भक्त थिए उनीहरू गाजा मासु र रक्सीको कोसीले लिएर आउँथे र बाबासँग एकान्त गर्थे बाबालाई राम्रो दक्षिण दिन्थे उनलाई सबैले हजुर भन्थे उनी सबैलाई त भन्थे सबैले उनका पामा ढोक्थे म पनि महिनासम्म सकेको कोसीले लिएर गएँ उनका पामा ढोगेर गर सेवा गरे मेरो सेवाबाट प्रसन्न भएर उनले एक सोधे तेरो के इच्छा छ बच्चा मैले जीवाको कथा बताएर भने बाबा मलाई जीवासँग भेट गर्ने साधै ठूलो इच्छा छ उनले भने बच्चा म तँलाई वसीकरण मन्त्र दिन्छु त्यसको सिद्धि प्राप्त गरेछु भने तेरो मनोकामना पूरा हुन्छ आजसम्म यो अगरीको आशीर्वाद विफल भएको छैन उनले मलाई मन्त्र दिएर जप विधि सिकाए ओम राम रीम रुम रैम रौम रह उनका नाम मोहिनी मोहे जो जग संसार बी छेली कपार जो न महाकाली के आन उष्पर पढे बज्रका आन ओम राम रीम रुम रैम जीवाके आत्मा आजा चामुण्डा होम फट चिताभस्माको तिलक लगाएर यो मन्त्र दिनहु ब्रह्म मुहुर्तमा र मध्यरात्रीमा एघार सय एकपटक जप्न लागे महिनौ जपे कुमारी सोध्थिन् के गरेको भन्थे बाबाले सिकाएको ध्यान गरेको चित्त शान्त हुन्छ एक साँझ कालीबाबा कहाँ पुगेर निकै चिलिम तालेर आएको थिएँ आफ्नो नोटबुक पल्टाएर बिचबिचका प्रसङ्गहरू पढ्न लागे आफैले लेखेको भए पनि कति कुरा बिर्सिसकेछु ठाउँ ठाउँमा लाग्यो ए यस्तो पनि लेखेको रहेछु के यो जीवाले नै भनेको हो त मैले नै लेखेको हो त आफैले लेखेको पढेर आफै जिल्ला परे लाग्यो जीवा जीवित छन् मसँग कुरा गर्दैछन् अघि जस्तै म उनलाई सोद्धैछु र उनी जवाफ लिँदैछन् आँखा लोलाएछन् जीवालाई देखे थला पर्नु अघि जस्तै फुर्तिलाई थिए हँसिलो अनुहार एउटा श्रीपेजसँग कुरा गर्दै रहेछन् सोधे जीवा त्यो श्रीपेच कसको हो उनले भने महाराजको नेपालमा गणतन्त्र आइसक्यो महाराज कहाँबाट आए नेपालमा राजा आए राजा गए महाराजाहरू आए बाबु मैले बुझिनँ जीवा अनि जिबाले भने एर लाटा नेपालमा जसले गर राज गर्छ त्यही राजा हुन्छ त्यही महाराज हुन्छ त्यसको परिवार राजपरिवार हो यो चाकरी बाजको मुलुक हो मैले तँलाई राजा रणबहादुरले यमराजबाट पाएको वरदानको कुरा भनेको थिएँ रणात्माले निकै जिरा गरेपछि यमराजले उसलाई दुई वर्षसम्म बेला, बेला र त्यसपछि अर्को आदेश नभएसम्म नेपालका सबै जनसरकारवालाहरूको स्थायी शासन गर्न सक्ने बर दिए भनेको बिर्सिस यही त्रिसठी साल वैशाख रणबहादुरको हत्या भएको दुई सय वर्ष पुग्यो अनि रणात्मा नेपालको फुल टाइम ड्युटीमा फर्कियो अहिले मसँग कुरा गर्ने चाहिँ रणात्माको श्रीपेच हो त्यो प्रधानमन्त्रीको शिरमा अदृश्य रूपमा बस्छ राजा परीक्षितको सुनको मुकुटमा कलिबसे जस्तो गरे मैले गरेका भ्रष्टाचारहरूको सजाय भोग्न म पनि केही समय रणबहादुरसँग नर्कमा बस्नु पर्यो हाम्रो मैत्री भयो बेला मसँग गफ गर्न आउँछ भन्छ मलाई नेपालको चिन्ता छ हाम्रा सबै नेताले सधैँ भन्ने गरेको कुरा त्यही होइन र जीवा त्यही त म भन्दैछु हत्याबाट सत्ता हत्याउने काजी भीमसेन्थाबाट टोप लाउँथ्यो त्यो टोपले एकतिस वर्ष हुकुमी शासन चलायो अर्को जंगबहादुर हो त्यसले श्री तिन महाराज भएर राजाको त्यस्तै ते श्रीपेस लाउँथ्यो त्यो ते श्रीपेतले एक सय चार वर्षसम्म जाहानिया हुकुमी शासन चलायो त्यसपछिका प्रधानमन्त्रीले टोपी लाए पनि लाएनन् पनि तर सबैले रणको अदृश्य श्रीपेस लाए अहिले त्यसैको शासन छ त्यसले उनलाई सदा सर्वदा बसीभूत गर्छ र जनताका दुःखप्रति निशंस बनाउँछ तैले नेपालका शासकमध्ये विगतका सबभन्दा ठूलो जन अत्यारा को हुन् बुझेकै छ वर्तमानका सबभन्दा ठूला जन अत्यारा को हुन् चिनेकै छ यसकालका अत्याराहरू सूर्य हुन् भने उसकालका दिया हुन् ऊ त्यहाँ हेर मैले सिमदरबार बैठकको भित्तामा भी काजी भीमसेन थापादेखि बाबुराम भट्टराईसम्म सबै प्रधानमन्त्रीका गम्भीर मुद्राका पोर्टहरू तमामसँग झुण्डिएको देखे सबैका टाउकामा रणात्माको चम्किरहेको थियो तिनको चमक र रंग उनका कृत्य अनुसार फरक थियो त्यही बेला कुमारीले चिच्याउँदै घचखचाइन् शरद सरद लगाउन के भयो तिमीलाई म बिउजेँ के हुनु म जीवासँग कुरा गर्दै थिएँ कस्तो मजाको कुरा हुँदै थियो अघिअघि जस्तै कति ज्ञानवर्धक बाबाको आशीर्वादले मलाई सिद्धि प्राप्त भएछ म साह्रै प्रसन्न भएँ कुमारीले बिउजाएको मलाई मन परेन भने केही होइन सपनामा जीवालाई देखेँ के भन्नुभयो खै के के भन्नुहुँदै थियो तिमीले भिउजाइदेऊ तिमी बोल्न खोज्दैथ्यौ हाहाहाँ हुँ गरेर अरहर परेर उकुस मुकुस र छटपट गरिरहेका थियौ म तर्सेर भिउँजेँ मैले बेसरी घजगछाएपछि कस मात्र तिमी भिउँज्यौ तिमीलाई कस्तो नराम्रो ऐठन भएको मैले भनिहालेँ नि म जीवासँग कुरा गर्दै थिएँ ऐठन भएको होइन कुमारले निकै टोलाएर मलाई हेरिरहेन् मैले सोधेँ कुमारी यो कति साल हो उनासत्तरी साल अहिले को प्रधानमन्त्री छ बाबुराम भट्टराई कुन पार्टीको माओवादीको शान्ति कति वर्षकी भई कति वर्षको हुनु मङ्सिरमा छ वर्ष पुग्छ कुमारी ने झन गंभीर भर मैं हेन्न मेरे ताप चाप धड़कन नापिन्न ज्रो पल्स और प्रेसर अलग बढ़े आरम ग ठीक छु कुरी तिमी ठीक छत तिमी कालों ताधानमंत्री तांति कति वर्षक भाई तान तिमी सपना में जे देखो तो भ्रांति हो कामों गए डाक्टर शर्मा देखा जरूरी है मै काठम्डू जाना मन छे मध्य छु सू तेमि तो कसली कसली बिर्सिं तुम्हें तो दिन को दसचोटी गते बार सोच मोटबुक में मेरा समझना रामेंसंग मन नगर हो उपचार महँगो छ के खै पैसा पैसा मसँग छ तलब पेस्किलिन्छु गहना र जग्गा बेच्छु के गहना छ र बेच्छौ जिम्माले दिनुभएको तिलरी छ जिम्माको चिनो नबेच्छ मेरो बिन्ती छ तिम्रो लागि म जे पनि बेच्छु शरद जीवनमा हामी पहिलोपटक आपसमा यति चर्केर बोलेका थियौ काठमाडौँ गयौँ डाक्टर शर्माले दबाई बद्लेर भने एक हप्तापछि फेरि भेट्दा कहाँ बस्नुहुन्छ जनकपुर ए जनकपुरमा पाहाडीहरू अझै पनि बस्दैछन् हामी बस्दैछौँ बसाइ हिँड्न बस नसकेका अलिअलि बाँकी छन् तपाईँलाई फ्रिक्वेन्ट मोनिटरिङ गर्नुपर्छ जनकपुरबाट कति दिनपछि आउन सक्नुहुन्छ हामी पनि काठमाडौँतिर बस्ने गरी आउने विचारमा छौँ हामी जनकपुर फर्क्यौँ म चाहेको बेला जीवालाई बोलाउन सक्थेँ र मौका पाएपछि बोलाउँथेँ मेरो जीवनको त्यो सबभन्दा ठुलो उपलब्धि र गोप्य रस्य थियो जुन बाबा बाहेक कसैले थाहा पाउनु हुँदैन थियो नत्र मेरो सिद्धि हुन्थ्यो गुम्थ्यो बाबाले भनेका थिए यो सिद्धिले तेरो मुक्ति मार्ग खोल्नेछ कुनै दिन जीवासँग भेट्न पाएन भने मलाई खरो हुन्थ्यो मैले उनलाई बोलाएर मनमा गढेका कुरा सोधेँ जीवा नेपालीले कहिले शान्ति पाउलान् कहिले न्याय पाउलान् संविधानसभा निर्वाचन भएको चार वर्ष नाग्यो पाँचवटा प्रधानमन्त्री भए संविधान सभाको अकाल मृत्यु भयो यस्तो किन भएको होला जीवा ने कभी रणात्मा को प्रताप अली में अग्निवर्ण को राज अग्निवर्ण महाकवि कालिदास के रघुवंश महाकाव्य में राजा रामचंद्र का पुर्खा रन को कथा लेखा राजा रामचंद्र सुशासन को प्रख्यात भयने उनक तेईस पुस्ता को राजा अग्निवर्ण कुशाशन को, को कुख्यात अग्निवर्ण को राज कस्तो थ जीवा अीवा ने कालीदास नेग्निवर्ण गुलाब का रात रात फूल ने सुशोभित पत्र मद्यपान कर मंद काम बासना फेरी जगांथ मत्य स्त्री खोपी को मद्यपान उसको जूठो आसप पिंथे और ऊपर जूठो आसप तिन्हें मुख पर पिंथ ऊ सदैव कामिनीरत हो काख में केवल दुई चीज हथे मधुर बोन ध्वनि बिनार र मधुर भाषिणी सुलोचना स्त्री नृत्य समाप्त भएपछि नर्तकीको मुखको पसिना ऊ फुकेर सोकाउँथ्यो अनि चुम्बन गर्न लाग्थ्यो ऊ दिनरात सम्भोगरत हुन्थ्यो प्रजाले कहिले उसको अनुहारको दर्शन पाएनन् मन्त्रीहरू कामिनीसँग लठारिएको राजालाई खोपीको बाहिरी ढोकाको पर्दा बाहिरबाट अनुनय बिना गर्थे महाराजको एक झलको दर्शनको लागि प्रजाजन व्याकुल छन् अग्निवर्णभित्र खोपीमा कामिनीसँग लठारिएको लठारीए एउटा चरण झ्याल बाहिर निकालेर दर्शन गराइदिन्थ्यो प्रजा र राजकर्मचारीहरू उसको चरणलाई नमस्कार गरेर कृतकृत्य हुन्थे मैले सोधेँ जीवा के हाम्रा महान त्यागी र गौरवशाली नेताहरू पनि त्यस्तै छन् त स्त्री लम्पट भन्दा पनि सत्ता लम्पट छन् जीवाले भने ऊ त्यता हेर के देख्छस् मैले देखेँ सीमा दरबारको झ्यालबाट धेरै चरणहरू बाहिर झुण्डिरहेका थिए मैले सोधेँ यतिका चरणहरू कसका हुन् जीवा जीवाले भने त त लाटाको लाटै छस् यी चरणहरू बौद्धल कालदेखि आजसम्म भएका नवरङ्गी प्रधानमन्त्री र मन्त्रीहरूका हुन् तिनका पैतालामा के देख्छस् म धेरै चार तारा र घन हँसिया देख्छु अनि थरीथरीका राता निला पहला रङ बिसिएका इन्द्रधनुषी रङ र एउटा पैतालामा त दरबारको चिन्ह जस्तो पनि छ ठिक देखिस् ज्ञानेन्द्र पनि एकचोटि राजा भएकै बेला प्रधानमन्त्री पनि हुन लहर गरेकोले उनको चरण पनि छ कुमारीले मलाई अत्तालिएर जोडले कसका चायन जीवा बिलाए के भयो किन गछकचाएको म झस्केँ तिमीलाई फेरि बेसरी ऐठन भयो ऐठन भएको होइन मैले जीवासँग पुरा गरेको भनिन् छोडा त्यस्ता तरङ्गी कुरा अब जनकपुर छोडेपछि मात्र ठिक हुन्छ आज हो जग्गा पास गर्ने याद छ कि छैन छ जाने मैले भनेँ हामीले जग्गा पास गरिदिउँ हर्कदा मलाई किडन्याप गरेँ मैले कालीबाबाको ध्यान गरेँ उहाँले मलाई आकाशवाणीबाट सन्देश पठाउनु तेरो जिउलाई केही हुँदैन मश्चिंत भें का आशीर्वादी मेरे ज्ञान जोग्यो मकर आए कुमा रुद्द मैं समसमादे भरत तिमी कुख पाने लिखे रहे दैव भी हमी लिठुरी होने उनको आंसू पुछे सोधे फिर ती रकम कसले पुरा लालजी ने उन्नी र झासर नए तिमी मैं कसरी फिर्ता लालजी मं होगवान हो मैं उनके भं हम घड़ीर पैसा दुबई गए तरही तिम्रो जान तो जोग्यो तिमी का दिन के dana dana ta pa dana dana dana pa na bali एकजना अगड़ी बसो दुईजना पिस्तौल देखा मैं पछाड़ी को सीट में राखर आपू दुईतिर बस गाड़ी का सब ऐना काला थे सब झाल बंद करे एसी चलाए मेरा पाता फर्का फर हाथ बांधे आंखा में पट्टी बांधे दुबई तर पिस्तौल को जोते मैं सेना अपहरण समझे मेरे गोजी को पैस र घड़े खोस मसंग जगह बचे पैसा ना पाए तिमी फोन करे पैसा लियादे हिंदी बोलते मैं भी टुटे फुटे हिंदी में गिड़गिड़ जान नलि हजुर मै मनपरी शब्द बोले गाली करें मलाई पैसा ल्यायो भने मात्र ज्यान बकस पाउँछस् भनेर उनीहरूले तम्किदिएर त्यसपछि एक ठाउँमा पुगेर गाडी रोपियो मलाई उराले एउटा कोठामा थुनेर रा राखे तिमीले लालजीको हात पठाएको रकम पुगेछ एउटाले मेरो हात फुकाएर अलिक पर लगेर आँखाको पट्टी खोलेर लात्तीले हान्दै भन्यो भागसाला यही बाटो जा मटियानी पुग्छस् चमक्क साँच परेको थियो तिन घन्टा हिँडेर मटियानी पुगे मटियानी बजार भारत र नेपालको सुन्दर फ्युजनको एउटा नमुना हो भारत नेपाल सिमानाभरि यस्ता नमूना धेरै छन् सडक दायाँतिरको पसल भारतमा छ बायाँतिरको पसल नेपालमा छ घर भारतमा पनि छ नेपालमा पनि छ आँगन दस बजामा छ गोठ नेपालमा पनि छ भारतमा पनि छ नागरिकता नेपालको पनि छ भारतको पनि छ ससुराली मावली नेपालमा पनि छ भारतमा पनि छ कुन भारत कुन नेपाल नेपालतिरको पुलिस चौकीमा गएर आफ्नो कथा बताए इन्स्पेक्टर हनुमान भक्त रहेछ उसको तालुमा एउटा पनि रौँ थिएन ती जम्बै ओठमाथि लामा जुङ्गा भनेर बसेका थिए उसले आँटी बाउँको जोर्नीको आज्ञा चक्रदेखि टुप्पीको फेदको सहस्रा चक्रसम्म हनुमानजीको प्रसाद ठाडो रातो टिका लगाएको थियो भित्तामा हनुमानजीले सञ्जीवनी बुटीको पहाड बोकेर उडिरहेको ठुलो तस्विर थियो मेरो कथा सुनेर भन्यो जय हनुमानजी कि हनुमानजीको कृपाले तिम्रो ज्यान बाँच्यो अरू के खोज्छौ हनुमानजीलाई लड्डु चढाउ हनुमानजीको भक्ति गर सब ठिक हुन्छ इन्स्पेक्टर साहब मेरो उजुर दर्ता गरिदिनुहोस् न बेकार यो लफडामा किन पर्छ आखिर केही हुनेवाला होइन यहाँ सब उनकै राज छ हामीले केही गर्न सक्ने होइन त्यसैले म हनुमानजीको भक्ति गर्छु तिमी पनि गर यो लोकमा जति दुःख पाए पनि परलोक सप्रन्छ उसले मेरो उजुर दर्ता गर्न मानेन भोलिपल्ट एउटा ट्रकमा हालेर जनकपुर पठाइदियो जाने बेलामा हनुमान चालिसा दिएर भन्यो सधैँ यो पाठ गर हनुमानजीले ग्यारेन्टी साथ तिम्रो रक्षा गर्नुहुन्छ अगुवा मुक्त भएर आएको धेरै भएको थिएन जीबासँग बडो महत्त्वपूर्ण कुरा गर्दै थिएँ कुमारीले मलाई जोडले घछाएँ शरत उठन लग्न तिमीलाई फेरि कस्तो ऐठान भयो यो रातिको कुरा थियो बिहान भएपछि मेरो ताप चाप नापेर भने तिमी आराम गरेर बस्छ म नर्सिङ होम पुगेर इमर्जेन्सी काम सक्छु र बिदा लिएर सकेसम्म चाँडै आउँछु हामी अब यहाँ बस्न सक्दैनौँ अफिसबाट फर्कादा बसको टिकट पनि लिएर आउँछु भोलि नै काठमाडौँ जाने उहीँ गएर हामी दुबईको राजीनामा पठाइदिउँला शान्तिलाई स्कुल पुर्याएर कुमारी काममा गइन् मैले धेरै दिन अघि लिएको निडै सानो चिठीमा लेखे प्रिय कुमारी मैले धेरै धेरै सोचेर सबै आसक्तिहरूबाट मुक्त हुने संकल्प गरेको छु मेरो तिमी र शान्ति बाहेक आफ्नो कोही छैन तिमीहरूलाई यति धेरै माया गर्छु कि अब म तिमीहरूमाथि थप बोझ भन्न सक्दिनँ कुमारी मैले तिमीलाई सधैँ दुःख दिएँ सक्छौ भने मलाई माफ गर मलाई अब मेरो जीवन थेगिन सक्नु बोझ भयो म दोहोरो चौहरो चौहोरो घनको सकसबाट मुक्ति खोज्न हिँडेँ मेरो खोजी नगर्नु तिमीहरूलाई सधैँको सुख शान्ति होस् कुमारी तिमी योग्य छौ तिमीले शान्तिलाई असल बाटोमा ल्याउनेछौ एक दिन यो देश पनि बस्न लागेको नै मैले यो नोटबुकमा कुमारीला पनि नभनेका कति कुरा लेखेको छु अब ती कुरा गोप्य हुनु वा नहुनुले मलाई केही फरक पर्दैन यो उनले वा अरू कसैले पढे वा नपढे अथवा जतन गरेर राखेँ वा आगो लगाइदिए पनि मलाई केही फरक पर्दैन मेरो ढाडमा सिलिङ बिलिङ भइरहन्छ म त्यसबाट पनि मुक्ति पाउने बाटोको खोजीमा छु अब मलाई यो नोटबुक र यस्ता कुराहरूको मोह छैन अब म सबै आग्रह सबै सन्देह सबै सन्तास सबै आसक्तिबाट मुक्त हुने मार्गमा लागे काली बाबासँग भेटेर बिदा लिइसकेको थिएँ कुमारीसँग पनि चिठीबाट बिदा लिइसकेको थिएँ अब म मुक्त थिएँ मैले घर छोडेँ छतमा गएर जिवालाई आह्वान गरेँ जीवा आकाशमा देखा परे उडिरहेका थिएँ दुवै हातले इसारा इस दिएर बोलाएँ यतै आइज म आकाश सिएँ जिवासँग उड्न लागेँ केही दिन आकाश विचरण गरेपछि हामी काठमाडौँ पुग्यौँ र सिंहदरबारको वरिपरि उड्न लाग्यौँ उनले मेरो मुन्टो बटारेर देखाउँदै भने हुँ त्यता हेर सीमा दरबारका झ्यालहरूबाट अग्निवर्णका जस्ता पाँचवटा विशाल चरण बाहिरि निस्केका थिए एउटा पैतालामा चार तारा र अरू चारवटामा घनमस्याका विशाल चिन्ह थिए ती पैतालाहरू सडकबाट जनताले गरेको अभिवादनको जवाफमा हल्लिरहेका थिए हरेक चरणले पाले पालो आदेश दियो मेरो पार्टीका ती सबै महान हत्याराहरू जस्ता सर्वोच्चले आजीवन थुन्ने आदेश दिएको छोडिदिए अपराधीहरू आ आफ्ना पार्टीका झण्डा र राइफल नचाउँदै जेलबाट निस्के फेरि चरणहरू पालै पालो गर्छे मेरो पार्टीका ती महान हत्याराहरू जो हत्या गर्दा गर्दै आफै पनि मरे ती सबैलाई शहीद घोषणा गरेर दस लाख शहीद भत्ता दिए अचानक सबै पार्टीका हत्याराहरू शहीद भए र सन्तानब्बे सालका शहीदहरूसँग हात मिलाउन लागे जीवाले सोधे तँलाई के भयो मैले भने जिवा मलाई साह्रै सखस भयो के बोरे साह्रै सकस भयो कि नेपाली जनताले कहिले पनि सुख शान्ति सार पाउनु लेखेको छैन न शाहका पालामा न राणाका पालामा न प्रजातन्त्रमा न गणतन्त्रमा सबभन्दा पहिले चार तारा अङ्कित चरण बिलायो अनि दुईटा घन र हँस्याङ्कित चरणहरू बिलाए अनि बाकी रहे अरु दुईटा घन हँस्याङ्कित चरणहरू ती पछिसम्म अलिरहे नेपाललाई घनघोर तुवालो लिलागेको थियो जीवारामा तुवलोमा उड्न लाग्यो तल सारा देश चलिरहेको थियो हामी सँगसँगै आकाशभरि खैरे धेरै खैरा बादर, काला कौवा चील र पैंला उल्लुहरू बथानका बथान उड्दै थिए तलब ब्वासा र स्यालका बथान, बथान जिउँदा मान्छेका मासु लस्दै दे थिए देशभरि उड्यौं सबै जिल्लाका सदरमुकाम प्रमुख बजार र बस्तीहरूमा तीनै ठाउँका अवकात अनुसारका स्थानीय सीमा दरबारहरू उत्पन्न भएका रहेछन् ती सबै सीमा दरबारहरूको झ्यालबाट पनि स्थानीय अग्निवणका चरणहरू बाहिर निस्केका थिए जनता जाति जाति र क्षेत्र क्षेत्रमा बाँडिए घरमा जे लाठा भाटा खुकुरी खुर्पा कुहेत्रा बन्दुक पिस्तोल बोकेर निस्किए सारा घर थिए सब जनता सड़क र गली में आए एक जातिवादी एक क्षेत्रीयतावादी अर्कोंग जुजन हथियार उठाए देशभरिक सब सीमा दरबार में केवल दुईटा कन सियांकित चरण बाकी थे पर आकाशमा दौरासुरा लागेको एउटा बुढो चोरौलो ठडाएर भन्दै थियो यो मुलुक चारजा छत्तिस चार वर्णको फुलबारी हो सबैलाई चेतना भयो जो कुटिल मुस्कान फ्याँक्दै थिए बाटाघाटा ढाकेका उग्र आवेशले थेगिन सक्नुभएका लाखौं लाख जनता कुनै तान्त्रिकको सममोहनमा परेसर मुटु फुट्ने गरी नारा लगाउन थाले एक मदेश एक प्रदेश लिन्छौं लिन्छौँ एक जाति एक प्रदेश लिन्छौँ लिन्छौँ एकल जातीय अग्राधिकार लिन्छौँ लिन्छौँ आत्मनिर्णयको अधिकार लिन्छौँ लिन्छौ खण्ड खण्ड नेपाल लिन्छौँ लिन्छौँ अखण्ड नेपाल लिन्छौँ लिन्छौं संघीयता चाहिँदैन देश टोक्र्याउन पाइँदैन देश टोक्राउन पाइँदैन बाहुन छेत्री काटिन्छ आलु रगत चाटिन्छ हिमालयमा मेक गर्ज्यो मिसन एकाम्प्लिस्ड अनुहार अँध्यारो भयो जीवाले भने धैर्य गर जति सुके कालो र घना भए पनि मेघी स्थायी उनीहरूले ढिलो छिटो बढारिन्छ उज्यालो आउँछ आउँछ अहिले म शान्तिलाई रक्तमुसकेल देखिरहेको छु तर सकस जति भए पनि भविष्य शान्तिकै हो म अस्वस्थ भएँ मैले भने जिवा मलाई अन्तिम सन्देश लेख्न दिनुहोस् हुन्छ उनले भने लेखेँ विदा सदाको लागि समेकमा यतिञेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो हामीले चौध श्रृङ्खला लगाएर सकसको वाचन आज पूरा गर्यौं तीन पृष्ठको यो पुस्तक वाचन गर्दा बीचका के अंशहरू हामीले मर्म नविग्रने गरी छोडेका छौं यो पुस्तक निकै लामो भएकोले छोट्याउनको लागि यसो गरिएको चौध श्रृङ्खला पूरा भए सँगसँगै श्रुति सम्वेगमा अब सकसको वाचन श्रृङ्खला पूरा भएको छ अर्को साता अर्को कुनै गति लिएर आउनेछौं तपाईँलाई सकस वाचन श्रुति सम्वेगमा कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ काठमाडौँ इमेलका लागि एसएचआरयुटीआई हवस् त शुक्रबारको श्रुति सम्वेकमा अमर नेउपानेको उपन्यास सेतो धरती वाचनको चौथो श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सश्येन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि